नमस्कार नमस्कार नमस्कार अनि लोक साङ्गति अभिवादन समस्तो अर्पण सबैका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच अन्यायहरूसँग इन्टरनेट अनलाइनमा रेडियो अर्पण विश्वभर एकैसाथ प्रसारण भइरहेको कार्यक्रम लोकसङकारको आजको व्यवसाय लिएर उपस्थित भइसकेको छोन कुमार कार्यक्रम लघु सुनकार आउने गर्छ हप्ताको छ दिन तपाईँको स्वादमा र हामी छ दिनसम्म भिन्न भिन्न तरिकाबाट प्रस्तुत पनि हुँदै आइरहेका छौँ विशेष गरी तपाईँको मनमा बस्न सफल तपाईँका मनमुठोमा बस्न सफल मिठा मिठा लोक हामी तपाईँलाई सुनाएर मनोरञ्जन दिने प्रयास पनि गर्ने गर्छौँ कार्यक्रम लघु आजको यो शुक्रबार यो वसाइरहेको छु र आजको यो बसायमा विशेष गरी केही पुराना कुराहरूलाई हामीले सम्झाउने प्रयास गर्छौँ यहाँनिर पुराना केही सङ्गीतहरू सुन्ने प्रयास गर्छौँ अवश्य लोकसङ्गीतको सिर्जना कहाँबाट भयो वास्तव लोकसङ्गीत क्षेत्रलाई अगाडि ल्याउनको लागि पक्कै पनि पुराना गीतहरूको धेरै नै हात ठुलो छ सायद ती पुराना गीतहरू त्यो समयमा लोकसङ्गीत क्षेत्रमा एकदमै चर्चा नभएको भए लोकसङ्गीत क्षेत्रमा तिनीहरूले एउटा छुट्टै खालको स्थान नजमाएको भए हाम्रो मनमुठमा बस्न नसफल सफल नभएको भए सायद लोकगीत गाउने मान्छेले छाडिदिन्थ्यो होला लोकगीतको बाटो नै रोज्दैनथ्यो होला किनकि गीतले लोकगीत लाई अझै अगाडि बढ्ने प्रेरणा दियो त्यसैले लोगीतादेखि आँसाउमा छ र हामी लोकगीतको साथसाथमा छौँ र सँगसँगै पनि छौँ हर समय हर पौ हामी लोगीत सुन्छौँ किनकि हाम्रो प्रेरणा बकेको हुन्छ हाम्रो भाव बकेको हुन्छ हाम्रो यथार्थ बोकेको हुन्छ लोकगीतले है त्यसैले लोकगीत हामी सुन्ने गर्छौँ र आजको यो श्रृङ्खलामा तिनै पुराना लोकपाकाहरूबाट मैले तपाईँहरूलाई मनोरञ्जन दिने प्रयास गर्छु रिजन प्राविधिकीबाट आवाजबाट सुम्सु तपाईँको साथमा कार्यक्रमको सुरुवात गर्न चाहेँ यति बेला एकदमै त्यो समयमै एकदमै चर्चित रहन सक्छ यो दाजुको मेरो मेरो आँखा तपाईँ सम्पूर्णको लागि यो गीत राख्छु गीतपछि आउँछु सुन्दै गर्नुहोला आजको मेरो मेरो आँखा तपाईँ सम्पूर्णको लागि राखेँ एकदमै पुरानो गीत रहेको थियो धेरै पहिला विशेष गरी हामी सानो सानोमा पनि यो गीतहरू सुन्ने गर्थ्यौँ र अहिले पनि जति पहिला यो गीत निस्किएको थियो जति बेला यो गीत त्यति लोकप्रिय थियो अझै पनि लोकप्रिय छ किनकि यो गीत हामी विशेष गरी सुन्ने गर्छौँ एकदमै रमाइलो रहेको छ हामीलाई सुन्नमा एकदमै आनन्द अनि मजा आउने गर्छ र विशेष गरी मायाका कुराहरू पनि गरिएको छ त्यो समयमा यस्तो खालका गीतहरू आउने गर्थे जसले मायालाई अझै पनि डोराइरहेको छ माका गीतहरू अझै पनि गाइरहेका गा छन् बजारमा विशेष गरी लोकसङ्गीत क्षेत्रमा यो लोकगीतको क्षेत्रमा धेरै मात्रामा नै गीतहरू आउने गर्छन् किनकि मायामा माया धेरै कुराहरू हुन्छ होइन कहिले के हुन्छ कहिले के हुन्छ र विशेष गरी मायाका गीतहरू हामी बढी मात्रामा सुन्ने गर्छौँ र माया गीतहरू बढी मात्रामा आउने गर्दा पनि हामी लोकगीतप्रति अलिकति बढी आकर्षित पनि रहन्छौँ र सुन्ने पनि गर्छौँ आजको यो श्रृङ्खलामा यस्तै पुराना लग भागहरू सुनाउनेछु तपाईँको लागि तपाईँ स्क्रिनिरहनु भएको छ रेडियो अर्पण एक सय चार पाँच इन्टरनेट अनलाइन बाई रेडियो अर्पण डट पनि हामीलाई सुन्नु पाएको छु प्राविधिक मित्र रिजनहरू आउँछ आवाज बाटो सुन्छ तपाईँको साथमा फेरि अर्को गीत राख्छु यति बेला तपाईँ सम्पूर्णको लागि है सालैजो भएको त्यति बेला कस्तो खालको सालैजो आउँथ्यो त होइन अरू सालैजो राख्छु सालेजो बसी हामी वातावरण विश्राम विश्राम बसी आउँछौँ सुन्दै सु, सु, गर्नुहोला स hey, गाँव घर समाज को दर्पण सुन्न रेडियो रेडीओ आर्पण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 हाम्रा विशेषताहरू स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिएका चौबिस क्यारेट्याक गरुटर प्रविधिबाट नापत गरिने ग्राहकले खोजेको राशि अनुसार पत्थर राखिने पुरानो गरा गर, गर साचिने रेडिमेड तथा अर्डर अनुसार गरयार गरिने चाडपर्वमा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्क नेत्र एन मेकी सुन पसल खैरह्य छपन्न पाँच तिरासी तिन सय मोबाइल पचार, पचार, सौर, एक खटका हेमा हे एक बाइक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 आई आई आई आई यो पेट दुखेर मर्न लागे एकातिर ग्यास्ट्रिक अर्कोतिर जोर्ने दुख्ने घोडा झमझमाउने ज़म के समस्या आइलाग्यो के समस्या आइलाग्यो यसको समाधान गर्ने कोही छ नि काका पतलि होइन ना नानी यो कहाँ छ ल काका हाम्रै पर्सा बजार सिनेमा रोडमा प्रसिद्ध डक्टरहरूबाट परामर्शको साथमा विशेष उपचार हुन्छ नि ए त्यसो भए तुरन्तै पतञ्जलीतिरै जाउँ हाम्रा सेवाहरू पेट छाती बाथरोग नसा बाल बालरोग स्त्री तथा प्रसुति छाला रोग साथै जन्डिस पिनाशिल ग्यास्ट्रिक पालुसरको छारसुत्र सर्जरी महिलाको महिनावारी गडबडी सेतु पानी बग्ने पाठीघर सम्बन्धी तथा धर्कमर दुख्ने प्यारालाइसिस निसन्तानपन सम्बन्धी सम्पूर्ण उपचार गरिने एलर्जी चायापोतोर सुधार बुद्धपना तनाव अनिन्द्रा जुनसुकी रोगको बारेमा उपचार गरिने र खानपान रहन सहन योगा प्राणाम सम्बन्धी डाक्टरहरूद्वारा विशेष परामर्श सेवा दिइने अब तपाईँ पर्सा बजारमा आयो पतञ्जली हामी कहाँ ल्याबको व्यवस्था रहेको कु कुरा सहर जानकारी गराउँदछौँ प्रत्येक शनिबार डाक्टर अशोक कुमार महत्तो डाक्टर रबिन भुषाल र डाक्टर रमेश पौडेलद्वारा स्वास्थ्य परीक्षण गरिन्छ सम्पृक मोबाइल अन्ठानब्बे चार एकाउन्न पनि नाम दर्ता गराउन सकिनेछ Heart, जा, बोल तिमी कतिचोटि भनिसकेँ तिमीलाई मनोकामना अटो वर्कसप मार्ने गएर गाडी बनाऊ भनेर कहिले सुन्ने होइन अब त खुसी हौ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 का बैंक रत्नगर एक बकुलहर रत्नगर नगर पालिक का कार्यालय को आडे में फोन शून्ना छपन्न पांच साठी चार सौ नौ नारायणगढ़ शाखा फोन शून्य छपन्न पांच सत्तरी दुई सत्री बैंक धोका मिस्त्री मेरे छोरी को विवाह को लगी फर्निचर का सामान चाहिए हजुर दक्ष तथा धानुभवी मिस्त्रीबाट तयार गरेको तयारी झ्याल ढोकाको चौकुस खापा पल्ला शुभ विवाह शुभ कार्यको लागि आवश्यक पर्ने फर्निचर विभिन्न अपिस फर्निचर घर फर्निचरहरू चाहिएमा या बनाउनु परेमा हामीलाई सदैव सम्झन सम्पर्क सायराम फर्निचर उद्योग रत्नगर ती आदर्श नगर टोल प्रोट्राइटर धनराज डल्लाको टिफोन शून्य मोबाइल अन्ठानब्बे त प्रतिशत का साथ कायुर्वेदिक उपचार चारक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने डाक्टर कपाल झर्न रोकी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी पना हटाउने ल्यान्ड कम क्रिम अनुहार शरीर गोरु बनाउने अनाइ बिम्बो रूप अमृत फियर अनुहारको चाया पोतो डन्डी हटाउने एन्जेलिप क्रिम हार जोड़ने कोई ब्रांड को संपूर्ण सामान संपर्क फिनेस लाइफ हेल्थ केयर सेंटर जनपा दुई टी हंगक बजार प्रोफ राइटर तारा खड़का फोन शून्ना छपन्न पांच बैसठी दुई सयासी मोबाइल अंठानब्बे चार तिरपन एक चालीस चार सौ पांच होम डिवरी को व्यवस्था रहे नेपालमा नै पहिलो पटक भित्राइएको जापानिज सिंगल हेड मेसिन डिएक्स सेभेनमा फोटो र फ्लेक्स प्रिन्ट गरेर आफ्नो घर परिवार सङ्घ सस्ता तथा कार्यक्रममा पूर्ण सन्तुष्टि प्रिन्टिङ सम्बन्धी सम्पूर्ण काम हुने चितो कलरले हाम्रा सेवाहरू सबै साइजमा फोटो प्रिन्ट फोटो लिमिनेसन फोटो फ्रेमिङ विज्ञापन प्रिन्ट ब्यानर प्रिन्ट होर्डिङ बोर्ड प्रिन्टिङ लाइट बोर्ड प्रिन्टिङ स्टिकर प्रिन्ट स प्रिन्ट क्लो तथा भिटो खिचिन्छ प्रमाण सम्मान पत्र प्रशंसा पत्र कदर पत्र निमन्त्रलेन्डर प्रिन्ट मायाको चिनो ताम्र पत्र पनि बनाइन्छ साथमा डकुमेन्ट सम्बन्धी सम्पूर्ण काम गरिन्छ पॉइंट, डिजिटल, डिजिटल, एंड, फ्लेक्स, प्रिंट, छपन्न पांच तिर मोबाइल अंठानब्बे सात सौ तिरचालीस अंठानब्बे सात सय तिर Mobile, तिर, तिर, तिर, तिर सुंदगी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 हजुरकै समयको व्यापारिक विश्रामपछि फेरि पनि तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु कार्यक्रम लघसङ्ख्या सुनिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसँगै टु टुन लाइनमा रेडियो पनि हामीलाई सुन्नु भएको छ साँच्चै आज हामी कालिम्पोङ लोकसङ्गाको यो बसाइमा रहेर विशेष गरी पुराना पुराना लोकसङ्गीतहरू लोकगीतहरू तपाईँको लागि प्रस्तुत गरिरहेका छौँ धेरै वर्ष अगाडि जसले लोकसङ्गीत क्षेत्रमा एउटा छुट्टै खालको स्थान जमाएको छ लोकसङ्गीत क्षेत्रमा एउटा फरक खालको पहिचान बनाएको छ तिनै गीतले गर्दा आज लोकसङ्गीत क्षेत्र यति फस्ट छ र यहाँसम्म आएको छ र आजसम्म पनि हामी लोकसङ्गीतलाई बेच्न सक्दैनौँ हामीले हाम्रो मनमुछुमा राखिरहेका आउँछौँ र त्यति बेला पनि एकदमै चर्चा पाउन सफल तिनै पुराना गीतहरू केही ओझेलमा परेको हो कि जस्तो लाग्छ हामी तिनै पुराना गीतहरूलाई ओजेलमा छैनन् यी पुराना गीतहरू पनि अझै हामी सुन्यौँ भने हाम्रो मनमुठोमा अझै पनि बस्न सफल हुन्छन् बसिरहेका पनि छन् र हामी सुन्न पनि चाहन्छौँ तिनै पुराना गीतहरू किनकि हामी अहिले वर्तमानमा फाइदा विगतलाई बिर्सन हुँदैन त्यही विगतले नै आजको यो वर्तमानको सृजना गरेको हुन्छ अरे त्यसैले ती पुराना गीतहरू आजको यो श्रृङ्खलामा राख्ने प्रयास गरिरहेका छौँ आवाजबाट सुकुमार्छु तपाईँको साथमा प्राविधिक मेटोर वैजन हुनुहोस् यति बेला अर्को गीत राख्छु तपाईँ सम्पूर्णको लागि हेर्दा राम्रो एकदमै मिठो आवाज रहेको छ यो आवाजपछि फेरि आउँछु सुन्दै गर्नुहोला भैगुनीलाई मिठो आवाज तपाईँको लागि राखिसकेका छौँ लोकसङ्गार सुनिरहनु भएको छ एकदमै पुराना गीत आजको यो दिनमा हामीले राखिरहेका छौँ एक सिङ्गो लामाले गाउनु भएको यो मिठो आवाज तपाईँको लागि सुनाएको लाग्यो एकदमै पुरानो आवाज अलिकति त्यति बेला फरक खालका लय शब्द सृजनाहरू हुने गर्थे मायाका अनि प्रेमका लय शब्द सृजना शब्द सृजना भए पनि लल फरक खालका हुने गर्थे यस्तै एउटा फरक खालको लोकगीत तपाईँको लागि प्रस्तुत गरी एकछिन लामाले गाउनु भएको अवश्य पनि तपाईँलाई मन पऱ्यो होला लोकसङ्खार सुन्नु भएको छ रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि हामीलाई सुन्नु भएको छ र साँच्चै कार्यक्रम लोकसङ्खका हप्ताको छ दिन आउने गर्छ र हरेक दिन हामी भिन्न भिन्न तरिकाबाट प्रस्तुत पनि हुने गर्छौँ र आजको यो श्रृङ्खलामा पुराना लोकसङ्गीत तपाईँको लागि प्रस्तुत गरिरहेको छु आवाजबाट सँगसँग टेक्निकल सपोर्टबाट मैत्रो रिजन देखाउनु छ पुराना गीतहरू जसलाई हामीले बिर्सन सक्दैनौँ हाम्रो मनमुच्छमा अझै पनि छन् एकचोटि सुन्यो भने हामीलाई त्यति बेलाको कहाँ आउँछ विगतका कुराहरू अत्यत बल्झ दिन्छ कि होइन त्यति समयमा यो गीत सुन्दाको सिचुएसन कस्तो थियो त परिवेश कस्तो थियो त्यो कुरा सबै सुनेर चाहिँ त्यो कुरा सबैको सम्झना हामीलाई आउने गर्छ अवश्य पनि यस्तै गीत राख्ने क्रममा अब ल भने हामी कार्यक्रमको का अन्तिमतिर छौँ हो रिजनजी साँच्चै हामी कार्यक्रमको का अन्तिममा आउँछौँ कार्यक्रमबाट विधा माग्नुपर्ने हुन्छ सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद छु र कार्यक्रमप्रति केही सुझाव सल्लाह अति गाह्रो भने सुन्दै छेपन्न पाँच त्रिसठी तिन सय बत्तीसको लानमा हामीलाई फोन गर्न सक्नुहुनेछ होस् त यतिन्जेलसम्म सुनाइदिनु भयो तपाईँलाई धन्यवाद सु प्राविधिक मित्र रिजनलाई विशेष धन्यवाद लिँदै अन्त्यमा तपाईँ सम्पूर्णको लागि पानको पात यो मिठो आवाज हार्दै प्रस्तुतिबाट समाज्ञ चाहन्छु नमस्कार La La La Mare Khani You like some dance to it six, <muchas> one. समयका लागि करिगढ एक सय चार थोप्रो नाच हुँदा